अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगा हज र यो कार्यक्रम शुभ बिहानी नमस्कार तथा शुभ प्रभात बिहानी साथसँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मित्र रोइजन अनि आवाजबाट कार्यक्रम प्रस्तुता मसुरी अठकाल कार्यक्रम शुभ बिहानी तपाईँ सुनिरहनु भएको छ वर्तक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्लु डब्ल्यु डब्ल्यु डट गरेर कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा त भएका ग्रहको चरण समिति बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौ कार्यक्रमको तेस्रो चरणमा रहेर कार्यक्रमको रूपरेखा का प्रस्तुत गर्नेछौ भनी कार्यक्रमको चौथो अन्तिम चरणमा रहेर हामी तपाईँका जन्मदिनका शुभकामना पञ्चाङ्गबाट आजमेथी विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना उन्नाइस गति बिहिबार तदनुसार दुई हजार तेह्र मार्च दुई तारिक वैशाख कृष्ण पक्ष सप्तमी तिथि बिहान दस बजे उपरान्त अष्टमी तिथि उत्तर साढा नक्षत्र बिहान सात बजे उपरान्त श्रवण नक्षत्र शुभयोग राति एक न्त शुक्ल चन्द्रमा मकर राशिमा शुभ बेह बिहान सात तेइसम्म यो त यो कार्यक्रमको पहिलो चरण आज कोपनसँग प्रस्तुत गरिसकेका छौं र अब पनि प्रवेश गर्न चाहन्छु कार्यक्रमको दोस्रो चरण तपाईँकै ग्रह गोचर समेटिएका बाह्र सुरुमा मेष राशि मेषराशि हुनेहरूका लागि आजको दिन तपाईँको लागि त्यति राम्रो रहेको देखिन्न शरीरमा केही समस्या आउने देखिएको छ काम गर्दा विचार पुर्याएर काम गर्नुहोला निर्माण कार्यमा मन जाने देखिन्छ जग्गा जमिनको कारोबारबाट उचित लाभ हुने खालको दिन रहेको देखिएको छ सोचेर अघि बढ्नुहोला तपाईँको लागि आजको दिन त्यति उचित रहेको छैन माया प्रेममा भने रमाइलोको समय रहेको छ परिवारमा एकदम रमाइलोको समय बित्नेछ कर्कट राशि आजको दिन तपाईँको लागि त्यति राम्रो रहेको देखिन्न केही गरियो भने साधन दिने खालको दिन रहेको छ आफ्नो कामभन्दा अरूको काममा बढी समय जानेछ कर्कट राशिको लागि अरूको विवादमा आफू पर्ने पनि सक्नुहुने देखिएको छ नराम्रा मान्छेको सङ्गतको प्रभाव पर्ने देखिन्छ सामाजिक काम गर्दा भने एकदम राम्रो हुने देखिन्छौद्धिक काममा सफलता मिल्ने देखिन्छ नयाँ वस्तुको उत्पादन हुने देखिएको छ आफन्तबाट पनि त्यति राम्रोसँग तपाईँलाई विश्वास नहुन सक्छ विचार गर्नुहोला आर्थिक कार्यमा सुधार आउने देखिन्छ गरिराखेकै कामबाट तपाईँलाई राम्रो फाइदा हुने देखिएको छ भोज भतेरमा सहभागी हुनुपर्ने खालको दिन रहेको देखिएको छ आर्थिक कार्यमा सुधार आउने देखिएको छ खासै राम्रो समय भने रहेको छैन स्वास्थ्यमा केही गडबडी आउने देखिएको छ सावधानी अप्नाउनु राम्रो होला निर्माण कार्यबाट त्यति धेरै फाइदा लिन सकिएला जस्तो छैन कारोबार गर्दा धेरै ध्यान पुर्याउनु पर्ने देखिएको छ धनु राशिको लागि मकर राशि खासै राम्रो समय रहेको देखिन्न अप्रिय समाचारले मन्खिन्न भने देखिएको छ सामाजिक कार्यबाट पनि राम्रै फाइदा हुने खालको दिन रहेको देखिएको छ कुम्भ राशको लागि आजको दिन सामान्य रहेको देखिन्छ गरेका काममा सजिलै सफलता मिल्ने देखिएको छ समाजबाट पुरस्कृत हुने देखिन्छ रा लागि आजको दिन तपाईँको लागि एकदम राम्रो रहेको देखिन्छ केही गर्नको लागि अरूले पनि साथ दिनेछन् आफ्नो कामभन्दा अरू काममा बढी समय जाने देखिन्छ मेन राशिको लागि यो त यो तपाईँकै ग्रह गोचर समितिएका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसके पछाडि अब भने हामी प्रवेश गर्न चाहन्छौ कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थुब्लो पाँच मेगाक्रम प्रसारण हुन्छ अहिले हामी कार्यक्रम शुभ बिहानीमा आठ बजेसम्म विभिन्न गीत संगीतहरू सुन्न सक्नुहुनेछ आठ बजीदेखि आठ पाँचसम्म ट्राफिक खबर आठ पाँचदेखि नौ बजीसम्म तपाईँ चम्पा चमैली सुन्न सक्नुहुनेछ भने नौ बजीदेखि नौ पन्ध्रसम्म नेपाल वाणी समाचार नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लघ संखार सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा दस बजेदेखि दस पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजीसम्म पुराना नेपाली फिल्म गीतहरू सुन्न सक्नुहुनेछ एघार बजीदेखि एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ एघार दसदेखि मध्याह बाह्र बजेसम्म प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ साथी प्रतीक्षा मध्याह बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म ननिष्ठ बलिउड पुराना गीतहरू सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दशसम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म तपाईँ अफलाइन चुवाई सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दशसम्म अर्पण समाचार दुई दशदेखि तीन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा नेपाल बाणी ने ने तीन बजेदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि साँझ चार बजेसम्म तपाईँ हास्य व्यङ्ग्य सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजेसम्म कार्यक्रम रोचाइमा लोक सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा पाँच बजीदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ बजे बजीसम्म विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजेसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि सात तिससम्म कार्यक्रम अर्पण शुभसँग सुन्न सक्नुहुनेछ लकुस मोबाइल पसलले प्रायोजन गरेको कार्यक्रम हो स्वयं मेरो साथमा सात तिसदेखि राति आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ भने आठ बजेदेखि आठतिससम्म नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म तपाईँ मेरो कथा डियर कल्याण सुन्न सक्नुहुनेछ दसदेखि दस पन्ध्रसम्म तपाईँ नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखिसम्म ली त्यस पछाडि हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान धर्म र विज्ञान प्रवचनमालाई लिएर चार बजेदेखि पाँच बजेसम्म उपस्थित हुनेछ पाँचदेखि पाँच पचपन्नसम्म प्रभावी सुन्न सक्नुहुनेछ भने छ बजीदेखि छत्तिससम्म साझा खबर सुन्न सक्नुहुनेछ छत्तिसदेखि सात बजेसम्म बाढी बहस सुन्न सक्नुहुनेछ भने सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट सात पन्ध्रदेखि साततिससम्मको बिचमा कार्यक्रम शुभ बिहानीमा हुने नै छ भोलि बिहान र जानकारी गराउन चाहन्छु जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्कवटले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब हामी प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथेकी अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाँच यो खुसी ह्यापी बर्थडे थियो आज जन्मदिन पर्नाउने भाइ सम्पूर्णलाई र आजको दिनमा पनि हामीलाई कुनै पनि जन्मदिनका शुभकामना रूपी शब्दहरू र पत्रहरू पनि प्राप्त भएका छैनन् र आज जन्मदिन पर्ने हुने त भाइ सम्पूर्णलाई प्रत्येक पाइला पाइलामा तपाईँको सफलता मिल्दै जाओस् प्रत्येक पाइला पाइलामा दुभाइको सफलता मिल्ने नै छ र सधैँभरि तपाईँका सबै चाहना इच्छाहरू पुरा हुन यही शुभकामना दिन चाहन्छौँ आज जन्मदिन पर्नुहुने तपाईँ सुन्तलाई र यही शुभकामना सँगसँगै कार्यक्रमबाट हामी बिदा विदा हुनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद अनि धन्यवाद यतिका झेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत आ मसूर्य पनि विदा हुन चाहन्छु हस्तो नमस्कार शुभ दिन शुभ समय जुन तारा चाहिन्छ त्यस्तै मेरो